नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको आजको वसाईमा पनि उपस्थित भइसकेका छौं प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस मगर कार्यक्रम अर्पण शुभ साँच रेडियो अर्पण एक सय चार हरेक दिन आउनेछ बेलुका साझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म आउने गर्छ मिठा मिठा लुकदोरी भाकाको साथ आज पनि मिठा मिठा लुकरी भाकाहरू हामी कार्यक्रममा लोकदोरी भाका मार्फत आफ्ना आफन्त जन घरलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईटा बाटियो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच र शून्य छप्पन्न पाँच हामीले खुल्ला गरिराखेका छौँ विशेष गरी त हाम्रो समाजमा तिजले पनि सकेको र्काई मर्काई नाच्ने तिजका लोकदरी भाका दिने आज जमरको गरिराखेका छु हेलो हजुर नमस्कार हुनुहुन्छ हुन्छ कार्यक्रम आउनु सम्झना हुन्छ स्मृति कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार कुराको बाटो स्मृति नाम आउनु भएको थियो आफ्नो सम्झना नमस्कार नमस्कार ति छै हुनुहुन्छ अनि है बिरबहादुर तामाङलाई धादिङबाट सञ्जय चेपाङ आउनु भएको थियो आफ्नो आफन्त राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्ते दादा नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ लामा, लामा। जिली, जिली दिन के ए, दादा भी, भी दिन अनिकतिरको मौसम कस्तो छ अशोकजी आज पानी पर्ला जस्तो पर्ला पर्ला चाहिँ जस्तो भइरहेछ है सुक्रममा घरको दुलाई अनि मैले चाहिँ प्रमो अङ्कल अनि इमान सिंह अनि नारायण सिंह अङ्कल अनि साथीहरू रूपराम तिलाक अनि अविनाश आकाश अनि बहिनीहरू पार्वती मनिषा भौतिक अनि सबिना रबिना रजिना अनि तिलास अनि मलाई असो लाम भन्ने चिन्नु नचिन्नु सम्पूर्ण कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कारे नमस्ते खोराक बाट्य अशोक लामा आउनुभएको थियो आफ्ना आफन्त निष्ठमेतालाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईको लागि खुल्ला गरिराखेका छौं शून्य छपन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी एउटा मिठो पिज भएका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौ सिंदुर सुनी जय जय दे बाबा बुम बम बोले जय जय जय बाबा ए बम बम बोले माया गए मानी लाई दिशा को बेला के बोले बोले ए माया गए मानी लाई रिश्ता को बेला के बोले बोले चाली भने कैले फुची भने कैले छुच्ची भने मनसलाई रिताको बेला के, -के बोलिबो महादेव फिर रिस्सा को बेला मया रामजी खाड अनि कृष्ण गुरुङको समुदुर आवाजमा सजिलो फिज भाकालाई कार्यक्रममा राखिसकेका छौँ विशेष गरी हाम्रो समाजमा तिजले पनि सोधेको छ फिजका लोकगरी भाकालाई कार्यक्रममा राखेर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौँ तपाईँ दिनभर काममा व्यस्त हुनुहुन्छ त्यो दिनभरको कामको व्यस्तताको सदनलाई थोरै भए पनि परे राख्ने कोसिस गरिराखेका छौँ मिठा मिठा लुकगोरी भाकाहरू बजाएर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु हेलो नमस्के दादा मस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ तिलकी आजको दिन के कसरी बिताउनु अनि तिलकजीलाई कतिको मनपर्छरी भाकाहरू एकदम सुनम सुनौ नाचौ नाचौँ मन, मन दा। लाग्छ ना ना लाग है गीति सबैजनाको अगाडि नाचे पनि एक्लै हुँदा चाहिँ अनि मलाई धेरै माया गर्ने आस्थालाई दिपेन्द्रलाई सोनामलाई रूपचन्दलाई अनि मेरो घर परिवारलाई अनि प्रविन्द कुमारलाई अनि शान्तिलाई तिलक तामाङ हुनुहुन्थ्यो हजुर नमस्कार तपाई अनि राम प्रसादी लोकदोरी भाकाहरू कतिको मनपर्छ हामी एकैछिन बचाइ एउटा मिठो लोकदोरी भाग बजाउँछौँ त्यसमार्फत तपाईँ एकै कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ हामी सरकारमा बस्ने हाम्रो दिदी सुनिता दिदी अनि काम अर्जुन अनि म पनि अघि आउने साटाहरूलाई हुन्छ राम प्रसाद कार्यक्रम नवलपुर राम प्रसाद चिपाङ हुनुहुन्थ्यो आफ्नो राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इसारा गरिराख्नु भएको छ कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कोरा क्वाट अनुता मान हजुर अनुजी, बसी बसी अनुजी खाना खाना के गर्नुहुन्छ तपाई बस्दिनुसो दादा बस्िबसहाउ अनि अनुजीले खाना खानुभयो खाइसके दादा हँ खाइसके भन्नु पर्यो है हजुर हुन्छ म एक केचिन पठाले उता मैठोले फेरी भाका बजाउँछु तिसमार्फत तपाईकैकै सोही सन्जना सन्देश राख्न चाहनुहुन्छ ए पनि हजुरको लागि के धन्यवाद गर्न दादाको लागि हजुर रहने दुइटै दादाको लागि साथीहरू भन्नुपर्दा ललिता पञ्चु जनम सन्जु विदेशमा रहने जीवनको लागि सुमनको लागि अनि साथीहरू कदमको लागि अनि काठमाडौँ रहने मरिदाको लागि हजुर मलाई अन्नु तामाङ भन्ने पनि नसु सम्पूर्णको लागि हुन्छ अनु जी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला नमस्कार खुराक बाट्य अनु तामाङ हुनुहुन्थ्यो र मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँकै लोक भाकाको सहयात्री दिवस मगर सुनै छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्य छपन्न पाँच त्रिसठी तिन सय लागि खुल्ला गरिराखेका छौँ तपाईँ का तपाई कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो लोकधरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ जिसक्युलास पढ्न प्रुथिल मानिस क्युल हामी कि छोरी सानी है आखा हाम्रो रहेदिल छोरी मिठो लोक भाका पछि फेरि पनि कार्यक्रममा तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो बाँस मेघासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर रा, साथी राख्नु भएको छ टेलिफोन सम्पर्कमा तपाईँलाई पनि आउन मन लागेको छ भने शुनि छपन्न पाँच तिरसठी र सुन्य छपन्न पाँच फिरसठी तिन बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले सारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो नमस्कार हजुर कामाटीको बोल्दै हुनुहुन्छ रामकुमारजी के गर्नुहुन्छ तपाईँ शक्तिपुरतिरको नयाँ नौलो खबर के कस्तो छ रामकुमार हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ रामकुमारस्कार शक्तिखोरबाट रामकुमार चिपाङ्ग आउनुभएको थियो आफ्नो आफन्त निष्ठ मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ विशेष गरी आजको कार्यक्रम अर्को शुभ साँझकै व्यवसायमा भने ती लोकजोरी भाकाले कार्यक्रममा स्थान दिइराखेका छौँ हाम्रो यो समाजमा पनि तीजेको छ र तिजले छोएको कारणले गर्दा पनि तिस लोकदरी भएकालाई निकै नै रेडियो अर्पण बस्ने हरेक कार्यक्रममा हामीले का सु, स्थान दिइराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ पदमपुरबाट सर अधिकारी सरजीको आवाजलाई नसकेको अनि सरजीलाई कतिको लागिरहेको छ बिस्तारै लागिरहेको छ है अनि खाना खानुभयो सरजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ अनि हुन्छ सर अधिकारी आउनु भएको थियो आफ्नो आफन्त अनि सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो होमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हजुर अविनाश जी कन पीज लोकदोरी भाका गाच्न तीज को लोकदोरी भाका एकदम नाच्चा पक्की तीज को दिन अविनाश जी नाचे हेन आन सी मैं यो कार्यक्रम हुँदा अविनाशीलाई मेरो मलेस्याम हुने प्रमाण अङ्कलको लागि अनि मेरो अङ्कलहरू नारायण सिंह अङ्कल अनि बुवा इमान इमान सिंह होला मम्मी लक्ष्मी होला अनि ठुलो बाबा गणेश झेलान अनि मेरो साथीहरू तिलाब तमाङ रूपचन्दमाङ अनि मेरो दादा अशोक लामा अनि साथी आकाश लामा अनि भौतिक भाइ अनि रोहित भाइ अनि मनिषा बहिनी अनि आस्था दिदी अनि मलाई अविनाश भने चिने सिने सम्पूर्ण बेला हुन्छ अविनाश कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते खोराक अविनाश लामा आउनु भएको थियो आफ्नो आफन्त अनि इष्टमित्र लागि हामीले खुल्ला गरिराखेका छौँ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ हामीले बजाउने लोकदोरी भाकाहरू मार्फत आफ्ना आफन्त जन घर प्रायः लगाएर तपाईँका सम्पूर्ण प्रयोगजन मित्रलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो Hello. नमस्कार नमस्कार हुन्छ निजुजी कार्यक्रममा हुनुहुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँ कसलाई सम्झाउनुहुन्छ सर्वप्रथम हजुरलाई अनि अर्को मेरो भन्नुभएका साथीहरू जोनिसा तामाङ अनि कुमार तामाङ अनि विष्णु अनि पिता मेरो दायाहरू पुर्ला अनि तामा पुष्पलाल तामाङ अनि पुष्कुमा तामाङ अनि शान्ति सुशीला सोनिमा सरिला अनि कान्छु अनि मकवान पनि हुने मेरो भाइ बहिनी सबैजनालाई अनि धारिङ हुने आनजनालाई अनि अर्कोले फेरि चाहिँ मेरो बस्नुभएको सम्पूर्णको लागि दादा हुन्छ सञ्जुजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार खोराकबाट सञ्जु तामाङ आउनुभएको थियो आफ्ना आफन्त निष्ठमितालाई सम्झना सन्देश राखेर रा विधा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच उनीहरूसँगै लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कोराकबाट स्मृति लामा हादिमबाट सञ्जय चेपाङ कुराकबाट अशोक लामा कुराकबाट तिलक तामाङ नवरपुरबाट रामप्रसाद चेपाङ कुराकबाट अनु तामाङ शक्तिखोरबाट रामकुमार चेपाङ पदमपुरबाट सर अधिकारी कुराकबाट अविनाश लामा रान्तिममा फोन गर्ने साथी कुराकबाट हुनुहुन्थ्यो सञ्जु तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट गर्दै तपाईँकै बाका को साथी मदिवस मगरबनी कार्यक्रम अर्पण शुभ साज को व्यवसाय बाटी पढ़ नमस्कार